और पार्शको उजाड पहाड़ तामाको उदास सपुतहरू उस्तै उस्तै लाग्छन् पोतनु छ उदास अनुहारमा पोतनु छ उदास अनुहारमा सम्मानको क्रान्ति जसले देश र जनताको लागि गरे क्रान्ति लालै लालको थालो लालै लालको थात्थलो फुक्नु छ कविताको विकुल तीन लाल पार्कमा फुक्नु छ कविताको बिगुल तीनलाल पार्कमा फुक्नु लालै लालको थाले फुक्नु छ कविताको बिगुल तीनलाल पार्कमा लाल तीन पार्क आजको उद्घारको उठान यही छोटो कविताबाट गरेका छौ कार्यक्रम उद्गार सुनेर बसी बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौड़ेल हार्दिक हार्दिक स्वागत गर्दछु लाताको विलाल पार्कमा आजको उद्घारमा सृजनशील मनहरूलाई रामेछाप मन्थलीको तीनलाल पार्कमा पुर्याउनेछौ तीनलाल पार्कमा देश र जनताका लागि आफ्नो जीव ज्यान उत्सर्ग गर्ने गंगालाल श्रेष्ठ पुष्पलाल श्रेष्ठ र साहित्यिक सहीद कृष्णलाल अधिकारीको शालिख रहेको छ गत साता देशले शहीद सप्ताह मनायो रेडी नेपालको उद्घारले पनि तीनलाल पार्कमा रामेछापकै श्रष्टाहरूलाई समेटेर विशेष कवि गोष्ठीको आयोजना गर्यो माघ चौध गते अपरान्को सिमसिमे पानीमा एक दर्जन सर्जकहरूले आफ्ना रचनाहरू सुनाउनुभयो त्यहीको झलक जस्ताको तस्तै आजको उद्घारमा स्थलगत रूपमा मेरो नाम रामचन्द्र बियोगी र मेरो कविताको शीर्षक हो कृष्णर जम शान्त पहाड बनमा घुम्दै पुग्यो फाटमा पायो जागिर आशा आफ्नै ठुलो आटमा, हेर्दै देश र बेस आटा चुसुरमा लेखिदियो पुस्तक साथीभाइ र इष्ट मित्र सबको सार दुख्यो मस्तक हम्रो खेत सब मिली खेती मकई को कर खेती बढ़ सक बढ़ाऊन सके कोठा भकारी भरऊ लग बाली भरी बचाऊ नकौ काला किरा भन्ने आशय उल्टियो जुते, लागे सब जुटे सब माकुरा तिम्रो आशा थियो बनाउन सके नेपाल बनलाकी त आमाको ममता र प्यार बलले नेपाल बनला कि त उल्टो अर्थ गरे भरे अझ कुरा सुन्नै नसक्ने गरी हेरे शासकले अनर्थ मनले माथा चढ्यो बेसरी बोले एक बनि विरोध गरियो तत्कालको शासन राखे हतकडी साथ जेल घरमा बन्दी रहे सासन शा, तिम्रो साथ र लेखले अदमरो हुने शासन आयो आसन आयो यो जनतन्त्रको चकिलो मौला हुँदो शासन कोही बन्द छ के निमित्त बल जब यो संसार उल्टा धेरै शासक बल चल्द चल्दछन् समयले संसार पल्टाउँछ आधीले संसारका मुलुक औ संसार मौलाउँछ अर्कै छन्दको एउटा कविता छ एउटा कविको दुइटा कविता सुन्या छ भन्छ रे म चित्र गुप्तले पनि नसुन्या नेपालीलाई फर्काइदिन्छ अरे <laughs> समय सहज थानी पढ्न अधिगमन लगाई राजधानी पुगेर कृषक सब उचाली लेखियो लेखेको सबैसँग नमिलेको बन्दियो बेग साथ वरपर शब लागे शत्रुता सान्नलाई अब जो समय रोयो लेखलाई बह पोख्यो भाव राम्रो भएन ना, तस नहस पार्यो काम राम्रो गरेन ना, तस नहस गर्ने भित्री इच्छा गरे गरेन हलो बल गरिदामा धेर राम्रो भएन सहजसँग सिलेको शं जस्त लेखिदिएन पुस्तकलाई भनेको मिलेन बहन सहन गर्ने आशा केही गरेन दल बल सब लागे दोष ला अझ लेखेलाई समाती वरपर नभनेजर अमर, अजर अमर नमस्ते, मेर नाम मेरो नाम श्रृङ्खला कडेल हो म कविता वाचन गर्न गइरहेको छु मेरो कविताको शीर्षक छ सहिदलाई सलाम सम्झिए बरु कविताबाट भुपीले सहिदलाई वर्षमा एक दिन हामी केही हुन्न दाजुभाइ वर्षमा एक दिन सम्झाउँछौँ हामी केही हुन्न दाजुभाइ तिन लालकै किल्ला भनेर आज आका छौँ आउन त यतिका mm -mm भरमा इबिरलाई गुन सक्दैन लगाउन यतिका भरमा इबीरलाई सक्दैन लगाउन राज्यले पनि बिर्सन्न हुन शहीदको रगत सम्झाउनु पर्छ के गरे योगदान हामीले अब त सम्झाउनु पर्छ के गरे योगदान हामीले अब त अन्यायमाथि स्वीकारे कठै गोलीको भोजन हे नेताहरू झिकेर पात्रो अतित खोजन हे नेताहरू झिकेर पात्रो अतित खोजन विश्वका हरेक देशले पनि सहिदलाई सम्झन्छन् राज्यको निम्ति बलिदान पनि दिएको छ भन्दछन् राज्यको निम्ति बलिदान पनि दिएको छ भन्दछन् अन्तिम पल्ट म भन्छु शहीदलाई सलाम यी शब्दबाट त्यो घाउ माथि लगाए मलम यी शब्दबाट त्यो घाउ माथि लगाए मलम धन्यवाद मेरो नाम डाक्टर सुमन कर्माचार्यमा उहाँको सपनालाई अलिकति अप्ठ्यारो परेको बेलामा कार किन्ने कर नगर भन्दैछु छिमेकीको आँगनमा चिल्लो कार देखेर आफन्तको घरमा त्यो सुख देखेर कार किन्ने कर नगरमा आयालु म त अहिले सडक बनाउने तर्खरमा छु तिमीलाई थाहै होला त्यो चिल्लो कारभित्रको अन्तर कथा का त्यसभित्र लुकेको कथा का त्यो कारका पाङ्राहरू निमुखा जनताका हड्डीहरूले बनेका छन् ती कारका कुर्सीहरू गरिबका कपडाहरूले सजिएका छन् त्यसलाई ते चलाउने तेल दरिद्र मानिसका रगत पसिना इन्धनमा परिणत भएका छन् त्यसका उज्याल बत्तीहरू झुप्पडीका अबोध बालकका अनुहारबाट सापटेली बलेका छन् तर किन रहर गर्यो मायालु तर किन रहर गर्यो मायालु त्यो पापकर्म भोग्न तिमीले देखेको भव्य महल भन्सार छलीको रूपान्तरण हुनसक्छ काठ तस्करीको परिणाम हुनसक्छ अख्तियारको दुरूपयोग हुनसक्छ अथवा कालो बजारीको परिणति हुनसक्छ यसैले बिन्ती छ प्यारी नलगाऊ मलाई त्यो पापकर्म गर्न मत अ सड़क खने तर्खर में म तो अल सड़क खेने तर्खर में सड़क ठूल जन सड़क जनता मार्ग ती सब कार घर भि का अंतरकता बटुले रिंगो सड़क यानी मार्ग बनाने जहां सब हिड़न पाने जहां सब कर्म करने पाने कारी खुट्टा को भेदभाव रहने तिहां चप्पल रोबिना को पैताला भेदभाव रहने त्यां भूमिहीन रमींदार को भेद रहने तिहां कमैया रिमहल को भेद रहने तिहाई मार्ग के अस्पताल र विद्यालय निर्माणको ढोका खोल्नेछ बिजुली र रोजगारी सिर्जना गर्नेछ त्यसैले त्यो पाप, पाप कर्म नगरौ न ल महा प्यारी त्यसैले त्यो पाप कर्म नगरौ नप्यारी छिमेकीको आँगनमा चिल्लो कार देखेर आफन्तको घरमा त्यो सुख शैल देखेर कार किने कर नगर मायालु म त अहिले भएको जति सबै आमदानी खर्चेर सबैले निर्वाध निसंकोच हिड्न पाउने त्यो सड़क बनाउने पो तर्खरमा छु त्यही सड़क बनाउने पो तर्खरमा छु धन्यवाद मेरो नाम पेशल आचार्य आज शहीद सप्ताह के संदर्भ में पांच आइकू लेकर शहीद नमन करना आद त्याग को मूल्य तोला मसाइन मा अंतर दिल शिक्षक यात्री बीच में सद अल्मोर्ट तीन पोखरा मछा पोस्े तो फेवा ताल पो डेरा सर छ चा। चार परिवेश गरीबी गीत अब यूट्यूब बीच बजन थालने पाँच प्रेम हृदयको द्वार तहकिकात गर्दै जीवन बित्यो हस्त धन्यवाद नमस्कार मेरो नाम रमेश ढुङ्गेल मेरो कविता शीर्षक बिनाको छ यसरी सुरु हुन्छ मेरो कविता लग्न हजुर के बो आज के देख्नु पर्यो मैले साहित्यको जमघट चाँडो चाँडो अहिले गङ्गा लाल पुष्प लाल त्यही बेला सोधिहाले को यिनको मालिक सबैजना चुप सबैजना चुपचाप थाहा कसैलाई छैन संरक्षण समितिको नाम बुझिने होइन उदास रहेछ शालिक यहाँ भन्दै थिए उनले सोच्न थाले रंग लाउँछु पोत्ने चाहिँ कुनले तिनला लको जिल्ला भनी रामेछापलाई चिन्ने सोध्दै थिए उनी यहाँ कोही छ रंग किन्ने चुपचाप भए सबै उनले आँटा कसे चुपचाप भए सबै उनले आँटा कसे फेरि आउँछु शालिक पोत्न भनीकन बसे के हुन्छ र काम गर्दा लाउँछु यिनलाई गुन के हुन्छ र काम गर्दा लाउँछु यिनलाई गुन इच्छा जाँगर भए पुग्ने गुम्ने होइन सुन इच्छा जागर भए पुग्ने गुम्ने होइन सुन कलाकार र पत्रकार भइकन पनि कलाकार र पत्रकार भइकन पनि तिन लालको शालिकालाई भए उनी रंगरोगन गरिकन तिन लाल भए राम्रा चासो छैन संरक्षणको कसले भन्ने हाम्रा जिल्लाकै गहनालाई बड़ै वास्ता छैन सधैँभरि बाहिरबाट आएर पोत्ने होइन पुनगठन गरौं हामीले समितिलाई अब पुनर्गठन गरौं हामीले समितिलाई अब शालिगलाई राम्रो पार्न लागि परौं सब शालिख पोत्ने रमेश सरलाई धन्यवाद छ है शालिग पोत्ने रमेश सरलाई धन्यवाद छ है अबदेखि हामीले नै यस्तो गरौं ल है अबदेखि हामीले नै यस्तो गरौँ लह सन्दर्व पर्यो बेला सप्ताह शहीदको सन्दर्भ पर्यो बेला सप्ताह शहीदको बल्ल तल्ल कति वर्षमा यस्तो प्रोग्राम भएको देशका लागि लड्दा लड्दै धेरै शहीद भए आफ्नो मिशन सफल पारी उनीहरू विदा भए मौन धारण हरेक प्रोग्राम गर्दाखेरि गर्ने मौन धारण हरेक प्रोग्राम गर्दाखेरि गर्ने ज्ञात अज्ञात सहिद प्रति सधैं सम्मान भर्ने कमिन्टमेण्ट गरौं सबले शहीदको नाममा कमिन्टमेण्ट गरौं सबले शहीदको नाममा राम्रो काम गर्न सिकौं रामेछापको ठाममा धन्य छ सबै शहीद सबलाई नमस्कार धन्य छ सबै शहीद सबलाई नमस्कार सम्झनेछौं अबदेखि दैनिक बारम्बार सम्झनेछौं अबदेखि दैनिक बारम्बार धन्यवाद मदन कृष्ण खरेल मेरो कविताको सृजकहरू छाया परेका रात तिमी सूर्य हौ न्यानो दिउ तिमी सूर्य हौ न्यानो दिउ अन्धकार त्यो औँसीको रातहरू सुकेर ओइलिएका ती हातहरू डर र त्रासले झुकेका ती माथहरू उठाउन तिमी चम्किरह्यौ हे नाथ जाडोमा कठ्याङ्रिएर सुतेकालाई जाडोमा कठ्याङ रिएर सुतेकालाई आङमा लुगा नभएकालाई श्रम गरेर पनि ती वर्षभरि ज्याला माग्ने हिम्मत नभएकालाई तिमी बिहानीको किरण बनी उदाइरह्यौ बिहानीको किरण बनी उदाइरह्यौ तिम्रो त्यो महानता किन डट्दैछ तिम्रो त्यो महन्ता किन डर्दैछ वर्षमा एकपटक माला लाएर तिम्रो आत्माले अझै पनि शान्ति पा छैन त्यो शान्ति त्यो हत्याको सीमा बढ्दैछ खोइ कसरी त्यो मनमा सल्केको राप एक त्यो शिर झुकाइ गर्छ भन्नु म चिल्ला गाडी चढ्नेलाई यसको के सवाल चिल्ला गाडी चढ्नेलाई यसको के सवाल जतातता हत्या हिंसा बढ्दैछ बवाल तिम्रो रगतले अझै यी नेपाली भिजिया छन् तिम्रो रगतले अझै यी नेपाली भिजिया छन् बनाउँछु देश भन्दै बेच्दै गर्छन् कमाल बनाउँछु देश भन्दै गर्दैछन् कमाल धेरै धेरै कुरा भएको छैनन् पुरा सपनाहरू आधार अधुरा हस्त धन्यवाद म उद्धवाचार्य विचल शहीद सप्ताहको सन्दर्भमा भएको यो विशेष कवि गोष्ठीमा मैले एउटा कविता वाचन गर्छु यहाँनिर शहीदहरूलाई हार्दिक सम्मान र नमन गर्दै मेरो कविताको शीर्षक छ सुरुदेखि अन्त्यसम्म एउटा अदृश्य शक्तिको भक्त बन्दै एक उल्लेख्याका बचेराहरू काखी च्याप्दै जब निर्दोष मनका पहरेदारहरू नयाँ श्रृङ्खलामा प्रवेश गर्छन् तब कथा शुरू हुन्छ एउटा अदृश्य शक्तिको भक्त बन्दै एक उल्लेख्याका बचेराहरूलाई काखी च्याप्दै जब निर्दोष मनका पहरेदारहरू नयाँ श्रृङ्खलामा प्रवेश गर्छन् तब तब कथा शुरू हुन्छ अनि अनि निलो गगनलाई रातो आकाश बनाउने प्रयत्नमा पटक पटक फायर भए आश्वासन र विश्वासका गोलीहरू बन्दुक उही थियो जसले कदापि निशाना भेट्न चाहेन बस बस भेटियो त त्यही शृङ्गारिक मन जहाँ पटक पटक फायर भए तिनै गोलीहरू बस बस भेटियो त त्यही श्रृङ्गारिक मन जहाँ पटक पटक फायर भए तिनै गोलीहरू अनि अनि उर लियो खोल्सी आकृति र आकारलाई नै चुनौती दिँदै वृन्दालाई छल्लामा विष्णु गए झै नक्कली महादेव बनि भाङ र धतुरोको नसामा झै एक पार्वतीकै नजर अन्दाजमा अर्किस जति छल गर्दै गर्दा सक्कली महादेवको आगमन हुन्छ त्यस पश्चात कथा मध्य हुन्छ एक पार्वतीकै नजर अन्दाजमा अर्की सतीदेवी छल गर्दै गर्दा सक्कली महादेवको आगमन हुन्छ त्यस पश्चात कथा मध्य हुन्छ अनि अनि तारा खसाउने बाछाको पोखरीमा एक दिन र रातको प्रयास सँगै बल्ल नजल बादल सामु मात्र पुग्छ तब तब ताराको ठाउँ लेन्छ अर्को एउटा अदृश्यले खोरियामा गइया गुडिए झैँ पटक पटक गुडिए मरूभूमिका बगरहरू वर्षा गराइयो प्रकृति सम्झौतामा बिउ र मलको काम गर्यो कैद गरिएको कथित आत्माले समय परिवर्तन हुन्छ गुरुकुलका पात्रहरू एक अर्को गर्दै क्रमशः विलिन हुन्छन् एउटा मलिन् मुहारको प्रवेशसँगै बाचा हुन्छ परिवेशलाई सलाम परिवेशलाई सलाम रंगमञ्चमा पर्दा लाग्छ यो सड़कको संकीर्णतामा भइसकेको छु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 अभिव्यक्ति माध्यम उद्गार में मा यहां सृजना पठान सकू पत्रचारि हम ठेगाना हो कार्यक्रम उद्गार, पोस्ट बक्स नंबर छ रेडियो नेपाल रेडियो इमेल आईडी हो, एट जीमेल हजुर यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्घार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा तीनलाल पार्किगोष्ठीको झलक दिइराखेका छौ तीनलाल पार्क दशकौं अगाडि बने पनि त्यसको उचित रेखदेख र संरक्षण भने भएको देखिएन स्थानीय समाजसेवी र साहित्य सेवी देवकोटाले त्यो पार्कको रेखदेखै रूपले गरिराख्नु भएको छ तीनलाल पार्कको अवस्थाको बारेमा र शहीद दिवसका सन्दर्भमा स्थानीय समाजसेवी रामप्रसाद देवकोटा यो शालिक रहेको स्थान एकता तामाकुसीको छेउमा हो त्यसको संरक्षण लगायतको र शालिकको विस्तार गर्ने अभियान र यो मन्थली रामेछापको सदरमुकाम मन्थलीमा यो शालिक रहेको एरियाभन्दा बाहेक त्यति मिलेको खोला ठाउँ पनि नभएको र हरियालीहरूको यहाँ पुराना दीर्घकालीन बिरुवाहरू र नयाँ केही बिरुवाहरूको पनि रोप्ने काम भइरहेको छ र यसमा अहिलेसम्म कुनै निकायबाट पनि यो शालिग संरक्षणको लागि योजना बनेको जस्तो लाग्दैन यसको संरक्षण भएको पनि छैन र यो शालिग स्थापना पछि त्यहाँका समिति त्यहाँको निर्माण समिति त्यहाँको व्यवस्थापन समिति र खास त शहीदहरूको ठ्याक्कै अगाडि लेखिएको अक्षरहरू पनि मेटिसकेर नबुझ्ने अवस्थामा भइराखेको र तिनजना शहीदहरूको त्यो शालिकमा रङ्ग पनि उडिसकेको फुस्रो भइसकेको अवस्थामा हाम्रो रेडियो नेपालबाट पाल्नुहुने या कुनै कार्यक्रमको सिलसिलामा आउनुहुने रमेश पौडेलज्यूले यो अवस्था अवगत गर्नु भएपछि उहाँले त्यही कार्यक्रममा यहाँ यो शालिकको अवस्था देख्दा मलाई अलिकति दुःख लाग्यो शालिग संरक्षकहरू अब उनुछा, उनुछा, उनुछा को हुनुहुन्छ के हुनुहुन्छ कता हुनुहुन्छ भन्ने कुराहरूसम्मको जानकारी लिएर यसलाई म आफ्नै तर्फबाट यो साहीदहरूको रङ्गरोकण एकपटक गर्ने त्यहाँ उहाँहरूको जन्म मिति स्वर्गारोह मिति समेत चाहिँ नबुझिने अवस्थामा भएको हुनाले त्यसलाई पनि सुधार गर्छु भन्ने राख्नुभएको र कवि गोष्ठीको आयोजना पनि उहाँले नै गर्नुभएको हुँदा म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँको स्थानीय बासिन्दाको नाताले र यसमा हाम्रो कृष्णलाल अधिकारी उन्नाइस सय चौवालिस सालमा जन्मनु भएको थियो उन्नाइस सय असीमा उहाँ मकैको खेती पर्व किताब लेखे बापतमा जेल परेर जेलमै चाहिँ उहाँको मृत्यु भएको हो पुष्पलाल श्रेष्ठ उन्नाइस सय एकासी जन्ममिति दुई हजार पैँतिस सालमा उहाँ बित्नुभयो गङ्गालाल श्रेष्ठ उन्नाइस सय सालमा उहाँ चाहिँ राणा शासनको विरुद्धमा लड्दा लड्दै उहाँलाई गोली हानेर मारिएको थियो र रा राष्ट्रको लागि यत्रो योगदान दिने आफ्नो राष्ट्रको समाजको आफ्नो परिवारको लागि राष्ट्रको समाजको लागि प्रगतिको लागि उन्नतिको लागि प्रजातन्त्रको लागि लड्दा लड्दै गोलीसम्म खाएर मृत्युवरण गर्ने शहीदहरूलाई हामीले स्थापना गर्ने र त्यसपछि नहेर्ने यो परिपाटी त्यति ठिक देखिँदैन उहाँहरूलाई सम्मान गर्नुपर्छ उहाँहरूको स्थान यहाँनेरि तिनलाल पार्कको नामले पनि हामीले यहाँ अहिले उहाँको त्यो ब्यानरमा पनि तिनलाल पार्क भनेर लेखेको देख्दा हामीलाई खुसी पनि लागेको छ माजी बस्ती पिछडिएको जातिहरू बसेको र उहाँहरूलाई चेतनाको अलिकति कमी भएको कारणले पनि उहाँहरूलाई यो सालिक प्रति चेतना जगाउने त्यस्ता कार्यक्रमहरू पनि अहिले उहाँहरूलाई समावेश गरेर यसको संरक्षणको विषयमा स्थानीय रूपमा कुनै समिति संस्थाहरू र खडा नभएको कारणले पनि यो पिस पछि परेको छ अब यो सालिक एरियामा अहिले हालसालै नगरपालिकाबाट पार्क बन्ने यहाँ चाहिँ पार्क बन्ने भनेर सर्वेसम्म भएको देखिएको छ अब यो कुनै सरकारी निकायबाट न, न जिल्ला विकासबाट नगरपालिकाबाट कतैबाट पनि यसको संरक्षणको लागि पहल नभएको र पार्टीहरूको तर्फबाट पनि यसमा ध्यान नदिएको मलाई महसुस भइरहेको छ आगामी दिनमा यसको संरक्षणको लागि जिल्ला विकास नगरपालिका लगायतका यहाँका सामाजिक सङ्घ संस्थाहरूलाई पनि यो शालिगको उन्नति प्रगति यो पार्कको अवधारणालाई विकासमा पुर्याएर मन्थलीको स रामेछापको सदरमुकाम मन्थलीलाई एउटा आन्तरिक पर्यटक बाह्य पर्यटक समेतको विकासको गराउने यो ठाउँमा आएर हेर्ने घुम्ने बुझ्ने र रामेछापको तिनलाल शालिक तिनलाल पार्क यस्तो राम्रो रहेछ यहाँ हरेक किसिमको चाहिँ हामीले अवलोकन तामाकोसीको किनारामा भएको हुनाले तामाकोशीको समेत अवलोकन त्यसलाई विस्तार गरेर हाम्रो अन्य जिल्लाहरूमा पनि यहाँको चाहिँ पहिचान यहाँको चिनारी पुर्याउन यहाँ सम्पूर्ण सङ्घ संस्था लगायत सरकारी निकायहरू समेतलाई म आग्रह गर्दछु आगामी दिनमा यसको सुधार होस् यसको चाहिँ क्षेत्र सुधार यसका विभिन्न संरचनाहरूको सुधार त्यसको लागि म सबै समक्ष आग्रह गर्दै जसले यो कार्यक्रम आयोजना गर्नुभएको छ उहाँलाई विशेष धन्यवाद दिन्छु यहाँ कविता वाचन गर्नुहुने विभिन्न कविता वाचन गर्नुहुने कविजीवहनी मान कर चाह आगामी दिन में यह क्षेत्र में यो तीनलाल को छालिक एरिया में आए ये विभिन्न कार्यक्रम यहां संचालन कर भग्रह कराह नमस्कार रामेछापको केही सम्पदाहरूका बारेमा साहित्यकार पेशल आचार्यजीले सानो आलेख पनि थमाउनु भएको छ हामीलाई रामेछाप जिल्लालाई तीनलालको जिल्ला भनिन्छ प्रजातान्त्रिक आन्दोलनका अगुवा गंगालाल श्रेष्ठ पुष्पलाल श्रेष्ठ र साहित्यिक क्षेत्रका कृष्णलाल अधिकारीको विशिष्ट सुकार्यले यो जिल्लालाई तीनलालको जिल्लाका रूपमा चिनिएको हो जसमा त्यहाँका जिल्लावासीहरू आत्मा गर्दछन् रामेछाप जिल्लालाई पुरानो नामाकरण पूर्व दुई नम्बर पनि भनिन्छ यो जिल्ला साबिक मध्यमाञ्चल विकास क्षेत्रमा पर्ने जनकपुर अञ्चलका छ जिल्लामध्ये उत्तर दिशाबाट तेस्रो जिल्ला हो सबभन्दा दक्षिण सिन्धुली महोत्तरी धनुषा र सर्लाई नामक चार जिल्ला पर्दछन् हाल यो जिल्ला तीन नम्बर प्रदेशमा पर्दछ प्राकृतिक रूपमा हलो आकारको यो जिल्लामा मध्य पहाड़ी भूभागदेखि उत्तरतर्फ केही उच्च हावापानी पाइने हिमाली क्षेत्र समेत पर्दछ उत्तरमा गुमदेलदेखि दक्षिणमा रामपुर कोलजोर घाटसम्म पूर्वमा लिखु नदीदेखि पश्चिममा गुन्सी र गौशारासम्म फैलिएको रामेछाप जिल्लामा पछिल्लो जनगणना अनुसार करिब 2,48,000 लाख अडचालिस जनसंख्या रहेको पाइन्छ महाभारत पर्वतको उत्तरी घाँचमा रहेको घुन्सीदेखि रामपुर गाविसमा महाभारतको वृष्टि छाया पर्ने हुनाले सुक्खा देखिए पनि उत्तरी गुङदेल बाम्ती र ठोसेदेखि तिप्लुङसम्मका गाविसहरूमा केही रसिलो हावापानी समेत पाइन्छ जातीय बसोबासका हिसाबले यस जिल्लामा छेत्री बाहुन तामाङ शेर्पा सुनुवार माझी हायु पहरी थामी बादी, मगर र नेवार जातिहरू छरिएर रहेका छन् बादी हायु पहरी र थामी जातिहरूलाई लोपोन्मुख जातिका रूपमा समेत लिइएको छ ती जातिहरूका समेत केही विशिष्ट परम्पराहरू रहेको देखिन्छ जातिगत अध्ययनमा समग्रमा हेर्दा तामाङ सुनुवार र मगर र नेवारहरू नै ने, जनसङ्ख्याका हिसाबले धेरै रहेका छन् सुनकोशी र तामाकोशी नदी किनारमा बसोबास गर्ने माझीहरू यस जिल्लाका पुराना बासिन्दा हुन् भाषागत हिसाबले पनि जिल्लामा नेपाली भाषालाई मातृभाषाका रूपमा बोल्ने क्षेत्रीय बाहुन र जनजातिहरूका आफ्नै भाषा रहेको पाइन्छ तामाङ सुनुवार, मगर नेवार हायु थामी माझी र पहरी जातिले आफ्नै भाषामा भाषिक व्यवहार गरे पनि सम्पर्क भाषाका रूपमा भने सबैजसो जातिहरू नेपाली भाषामै कुराकानी गर्ने गर्दछन् लोपोन्मुख जाति मध्येको वादी जातिले चाहिँ नेपाली भाषामै आफ्नो भाषिक व्यवहार सञ्चालन गरेको पाइन्छ जातिगत भाषागत संस्कृतिगत र साहित्यगत अध्ययन केही छिटफुट मात्रामा बेला बखत नभएका होइनन् सन्धानगत अध्ययन भने सबै जातिको भएको अवस्था देखिन्न दुई दशक भन्दा अघि रामेछाप जिल्लामा राष्ट्र सेवकका रूपमा आएका डा गोविन्द कुसुमले हायु जातिका बारेमा अनुसन्धान गरी हायु एक लोपोन्मुख जाति भन्ने शीर्षकमा पुस्तक प्रकाशन गर्नुभएको पाइन्छ जसमा हायु जातिका बारेमा साङ्गो अध्ययन गरिएको छ यो बाहेक तामाङ जातिका बारेमा अनुसन्धान तथा लेख अमृत योजनबाट केही कृतिहरू प्रकाशित भएका छन् इसी जि बसोवास करने विभिन्न जाति जनजाति और लोपोन्मुख जाति का बारे में अध्ययन गर्ने, खोजी गर्ने, समाचार फिचर र लेख बनाएर फूटकर रूप में पत्र पत्रिका जिन्न संघ संस्था आप स्मरिक प्रकाशन करने के काम नईन का तर तिन्नी व्यवस्थित तथ्यपरक र अनुसन्धानमूलक वृहत अध्ययन भने हुन सकेको छैन माथि उल्लेख गरिएका जनजाति र लोपोन्मुख जातिका आफ्ना विशिष्ट भाषा साहित्य संस्कृति परम्परा चालचलन भेषभूषा र रीतिथितिका बारेमा सरकारी गैर सरकारी तवरबाट सूक्ष्म अध्ययन भई आधिकारिक पुस्तकहरू प्रकाशन भएको भने पाइँदैन व्यक्तिगत रूचि र जाँगरबाट अमृत्युञ्जनले तामाङ जातिका बारेमा आफ्नो तवरले अध्ययन गर्नुभएको छ भने जिल्लाका धार्मिक ऐतिहासिक र सांस्कृतिक पक्षका सम्पदाहरूका बारेमा पूर्व सांसद देवशंकर पौडेलले जिल्ला परिचय कोषको प्रकाशन आफ्नो अभिरुचिले गर्नु गर्नुभएको छ जसमा जिल्लाका धेरैजसो मठ मन्दिर गुम्बा माने देवल पार्टी पौवा देउराली र चौतारीहरूका बारेमा वृहत जानकारी मिल्छ यी कार्यका अलावा जिल्ला विकास समितिले दुई सालमा निकालेको रामेछाप पार्श्वचित्र नामक पुस्तकको समेत पुनर्मुद्रण निकै समयको अन्तरालमा दुई सालमा भएको पाइन्छ जसमा उल्लेख भए अनुसार गुम्देल क्षेत्रमा रहेका जटा पोखरी पाँच पोखरी भाले पोखरी उमा तीर्थ कुण्ड दक्षिणी रामपुर गाविस भेकको तारा खस्यो पोखरी जस्ता पोखरीका बारेमा जानकारी पाइन्छ यो संक्षिप्त आलेखका लागि कवि मित्र पेशल आचार्यजीलाई धेरै धेरै धन्यवाद आजको उद्घारलाई तीनलाल पार्कमा आयोजित कवि गोष्ठी विशेष बनायौं आज समेटेका बनाय। सबै श्रष्टा स्वरहरू प्रति कार्यक्रम उद्गारका तर्फबाट हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै यो उद्गारबाट म रमेश पौडेल पनि माग्छु नमस्कार आ, आ, आ, आ, आ, आ, आ। शहीद शहीदको रगतले थोएको आँसु पसिनाले पुरा गल्त छोएको आँसु पसिनाले छोएको यो तिम्रो देश अनि मेरो देश यो एउटाको होइन जनताको देश शरी पुरा गल्त सो पुरा क्रान्तिको किरण डरौलो छ पुराण क्रान्तिको किरण डरौलो छ यो खेरी परे मतृभूमिमा बसन्त बहार ल्याउनु को आधी आफ माथि छैन आगेरा पाइने होइन जो फुलको आँधी छैन शही तरा छोएको